नमस्कार तथा शुभ प्रभात रेडियो अर्पण एक सय चार दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत गर्न चाहन्छौ प्रविधि कक्षिका मित्र रिचमसँगै म सुजिता कार्यक्रम शुभ बिहानीको यो श्रृंखलालाई तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट लाइनको डब्लूब्लू साथ अर्पण डट कम डट एनपीबाट पनि एक तपाईको आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिपाल त्यस्तै रेडियो अर्पण एक सय चार थप्लो पाँच समयघासबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी तथा आज परेको तपाईँको जन्मदिनको अवसरको शुभकामनाहरू पनि प्रस्तुत गर्ने गर्दछौ कार्यक्रम शुभ बिहानीको थालनी गरौं पञ्चाङ्गबाट विक्रम सम्मक दुई साल सावण दश शनिबार तदनुसार दुई हजार चौध जुलाई छब्बीस तारीक आष कृष्ण पक्ष औशी तिथि भोलि बिहान 32 दुई बजे उपरान्त प्रतिपदा तिथि पूर्व वर्ष नक्षत्र दिउँसो तीन उनातिस बजे उपरान्तस्तै नक्षत्र वस्त्र योग रातभर चतुर्दश कर्ण आनन्ददायी योगमा छत्र योग चन्द्रमा मिथुन राशिमा बिहान आठ बजे उपरान्त कर्कट राशिमा यो त भयो आजको पञ्चाङ्ग अब लागौ तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफल मेष राशि हुनेहरूलाई आजको दिन धार्मिक क्षेत्रमा मन साला कामबाट सफलता मिल्नेछ आजको दिन सामाजिक प्रतिष्ठामा वृद्धि हुला फलामे सामानबाट राम्रो देखिन्छ मिथुन राशि उनीहरूलाई आजको दिन आर्थिक पक्षी बलियो छ राजनीतिबाट सन्तोष मिल्ने देखिएको छ कर्कट राशि उनीहरूलाई आजको दिन यात्राको योग छ सौपयाबाट पीडा सहनु पर्ने राशिलाई आजको दिन पछन पाठनमा मन जाने श्रेष्ठ मित्रसँग भेटघाट होला कन्या राशि उनीहरूलाई आजको दिन भूमि सम्बन्धी विवाद रहला तुला राशिनीहरूलाई आजको दिन उद्योग व्यवसायबाट लाभ रहला शुभ पाइनेछ आजको दिन विद्यार्थीका लागि अध्ययन क्षेत्रमा रुचि बढला पारिवारिक जीवन कष्टकर बन्नेछ राशि धनु राशि उनीहरूलाई आजको दिन समाजबाट विशेष सम्मान उपहार प्राप्त हुला विभिन्न ठाउँमा यात्रा रहनेछ मकर राशि हुनेहरूलाई आजको दिन भौतिक सुविधामा वृद्धि हुनेछ स्त्री वर्गबाट सहयोग प्राप्त हुनेछ राशि कुम्भ राशि हुनेहरूलाई आजको दिन सरकारी सेवामा प्रवेश गर्न परीक्षामा सफलता प्राप्त होला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 तिसलाई निरन्तरता दिन दिनुहोला तपाईँले आज शुभारम्भ गर्ने कुनै पनि कामको सफलताको लागि रेडियो अर्पण परिवार शुभकामना व्यक्त गर्दछ राज्यपाल पक्ष बलाको रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघाजबाट आज प्रसारमा रहने कार्यक्रमको बारेमा जानकारी तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ बिहानी र शुभ बिहानी लगत्तै बिहान नौ बजेसम्म संघीयता संघालो सुन्न सक्नुहुनेछ नौ बजे नेपालवाणी समाचार तथा देखि पन्ध्रदेखि दस बजेसम्म एक संकट सागरको साथमा सुन्न सक्नुहुनेछ दस बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै बिहान एघार बजेसम्म कार्यक्रम लोकसंकार सुन्न सक्नुहुनेछ सहकर्मी दिवसको साथमा एघार बजी अर्पण खबर सुन्न सक्नुहुनेछ अर्पण खबर लगत्तै करिब मध्याह बाह्र बजीसम्म जस्ट फर एन्जोय सुन्न सहकर्मी रामू आचार्यको साथमा बाह्र बजेको पालो हो नेपालवाणी समाचारको र नेपालवाणी समाचार लगत्तै एक बजेसम्म साथीसँग मनका कुरा सुन्न सक्नुहुनेछ एक बजे अर्पण खबर सुन्न सक्नु छ त्यस लगत्तै दुई बजेसम्म पप ग्यालरी सहकर्मी राजनको साथमा सुन्न सक्नु दिउँसो दुई बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै तीन बजेसम्म अर्पण समर्पण सहकर्मी दिवसको साथमा सुन्न सक्नु तीन बजे नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने त्यस्तै तीन पन्ध्रदेखि चार बजेसम्म कार्यक्रम धनियाँकी दुनियाँ सुन्न सक्नुहुनेछ चार बजी अर्पण खबर सुन्न सक्नु छ अर्पण खबर लखत्तै पाँच बजेसम्म सहकर्मी दिपेन्द्र थिङको साथमा लोक आगन सुन्न सक्नु जस्तै पाँच बजीको पालो हो देश विदेशका विस्तृत खबरको संगालु अर्पण बुलेटिनको अर्पण बुलेटिन लखत्तै साँझ छ बजीसम्म जीवनको मार्ग सुन्न सक्नु छ बजी नेपाली समाचार र नेपालवाणी समाचार लखत्तै अर्पण स्थानीय समाचार सुन्न सक्नु सात बजेको पालो हो दैनिक संध्याकालीन प्रस्तुति कार्यक्रम शुभ साँझको अर्पण शुभ साँझ लगत्तै सात तीस बजे सीआईएन को साझ खबर सुन्न सक्नु आठ बजेको पालो हो नेपाल वाणी समाचारको त्यस्तै आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सुभा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राति दस बजेसम्म कार्यक्रम मेरो कथा ज्यड़ कल्याण सुन्न सक्नु राती दश बजे नेपाल एफएमको समाचार सुन्न सक्नुहुनेछ भने त्यसो लगती एघार बजेसम्म रेडियो कार्यक्रम राती एघार बजीबाट भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौ र भोलि बिहान चार बजे श्रीमद भागवत तथा प्रवचन मालासँगै उपस्थित हुनेछौ पाँच बजे नेपाल नेटवर्कको प्रभात सुन्न सक्नु छ बजे बाणी बहस ऋषि धमलाको साथमा सुन्न सक्नु सात बजे अर्पण स्थानीय समाचार सात पन्ध्रदेखि सात तेइससम्म बीबीसी बिहानी सेवा सात तेइसदेखि आठ बजेसम्म स्वतेशन सुन्न सक्नुहुनेछ त्यसो लगत्तै भोलि बिहान आठ बजे शुभ बिहानीको अर्को श्रृंखला लिएर हामी पुनः उपस्थित हुनेछौ यो भयो रेटियो अर्पण एकछि पाँच मेगा हासको उन्नाइस घण्टे प्रसारणमा प्रसारण हुने कार्यक्रमको बारेमा जानकारी अब प्रवेश गर्न चाहन्छु कार्यक्रम शुभ बिहानीको अन्तिम चरण यानि कि चौथो चरण तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दतर्फ जन्मदिनको शुभकामना पत्र प्राप्त भएका झनपूर्वी चितवन कठारचा र शान्ति बसार् निवासी श्री राम खनालको आज परेको जन्मदिनको अवसरमा सुख शान्ति समृद्धि तथा उत्तर उत्तर प्रगतिको लागि शुभकामना तिनीहरूमा हुनुहुन्छ बुबा भक्तराम खनाल आमा रमा देवी खनाल दिदीहरू कमला करोड़ा विमला शर्मिला भाई बुहारी ध्रुव रञ्चिता छोरा श्रीजल भेनाजु ऋषिप्रसाद कटेर स्वाई विष्णु सापकोटा लगायत सम्पूर्ण घर परिवार आफन्त तथा इष्ट मित्रहरूले आज परेको श्री राम खनालको जन्मदिनको अवसरमा शुभकामना प्रदान गर्नु भएको छ त्यसै गरी पूर्वी चितवन कठारचार शान्ति निवासी ध्रुवराज खनाल हाम्रा सहकर्मी रेडी अर्पण एक सय समाचार प्रमुख हुनुहुन्छ ध्रुवराजको आज जन्मदिनको अवसरमा शुभकामना दिनेहरूमा हुनुहुन्छ बुबा भक्त राम खनाल आमा रमा देवी खनाल श्रीमती रंजिता घनाल दिदीहरू कमला करूा विमला श्रमिला छोरा श्रीजल भिनाजु ऋषि प्रसाद कटेल विष्णु सापकोटा त्यसै ससुराली तर्फबाट बुवा श्रूप्रसाद देवकोटा मम्मी राधा देवकोटा भाइ सुरज देवकोटाले पनि जन्मदिनको शुभकामना प्रदान गर्नुभएको छ आशा जन्मदिने पनि हाम्रा सहकर्मी ध्रुवराज रेडियो अर्पण एक सय सम्पूर्ण परिवार शुभकामना अर्पण गर्दछ यिनै विविध जानकारीसँगै हामी कार्यक्रम शुभ बिहानीको अन्तिममा आइसकेका छौ कार्यक्रम शुभ बिहानीलाई सुनेर साथ दिनुहुने सम्पूर्णमा आभार इन्टरनेट अनलाइनको डब्लूडब्लूब्लू डट पनि सुनेर साथ दिनुहुने तपाई सम्पूर्णमा पनि आभारी छौ त्यस्तै यतुञ्जलसम्म प्रविधि समय आसनतर्फ साथ दिनुहुने लाई धीरे धीरे धन्यवाद